नमस्कार अर्पण सबैका लागि रेडियो अर्पण एक सय चार थप्ल पाँच मेघाटसँग इन्टरनेट अनलाइनमारेकै साथ सुनिरहनु भएको बिहान सात बजेकोमा स्वागत छ म ध्रुवराजार विस्तारमा चितवन को दारे चौक में बब बा को श्राद्ध करी फर्कते खोला बगर एकजना को, को, को ले ले जान गेक बस्ने तिरचालीस वर्ष चुनाम साप कोटा बार खोला तरने क्रम में बग्दा ज्यादा गई जिला प्रयोग जानकारी देखा सापकोटा को सब दुई सौ पर भेटी थी पुरानो घर दारे सात कमेरी गांव फर्कतेपकोटाई खोलाले बगाएको थियो सापकोटासँगै श्राद्ध गर्न गएका भाइ अर्जुन सापकोटालाई पनि खोलाले बगाएको थियो तर अर्जुन भने ढुङ्गामा अड्किएर बाँच्न सफल भएका थिए योसँगै चितवनका विभिन्न खोलामा आएको बाढीले बगाएर र पहिरोमा पुरेर ज्यान जानेको संख्या तिन पुगेको छ अवैज्ञानिक डंगबाट खुनिएका ग्रामीण सड़कका कारण पृथ्वी राजमार्गमा पहिरोको जोखिम बढ़ेको छ देशकै राजधानी काठमाण्डुबाट बाहिर निस्कने प्रमुख स्थलमार्ग पृथ्वी राजमार्गलाई समय बचाउन नसके यसले ठूलो क्षति बेहोर्नु पर्ने विज्ञहरूले औँल्याएका छन् ठोस कार्यक्रम ल्याउन सकिएन भने राजमार्गसँगै रहेका पहाड़हरूबाट पृथ्वी राजमार्गको कुनै पनि स्थानमा पहिरो खस्न सक्ने जोखिम बढेको छ डिभिजन सड़क कारले भरतपुरका इन्जिनियर गौतम श्रेष्ठले भन्नुभयो यसले राजमार्ग त अवरूद्ध गर्छ नै त्रिसुली नदीसमेत थुनिदा ठूलो क्षेत्र बेहोर्नुपर्ने हुन सक्छ यसरी पहिरो खस्नुको जोखिम बढ्दै जानुको प्रमुख कारण चाहिँ अवैज्ञानिक ढङ्गबाट राजमार्गसँग जोडेर बनाइएका ग्रामीण सडकहरू रहेका छन् मोगलिनदेखि नौ बजीसम्मको त्रियासी किलोमिटर पृथ्वी राजमार्गमा हरेक एक किलोमिटरको फरकमा शाखा सडक खोलिएको र त्यस क्षेत्रमा ठुलो सानो पहिरो गइरहेको डिभिजन सडक कार्यालयले एक वर्ष गरेको अध्ययनमा उल्लेख छ कति स्थानमा नयाँ सडक निर्माण गर्दा राजमार्गमा पहिरो झरेको छ भने कति सडक तल भाँसिएर काम नै नलाग्ने गरी बिग्रिएको छ त्यसमा पनि अहिले राजमार्गमा धादिङ र चितवनको सिमानामा पर्ने मवा खोलाबाट माथि जान बनाइएको सडकले राजमार्गमा अवरोध गरिरहेको छ जोगीमाराको सिमेन्ट फ्याक्ट्रीले चुन ढुङ्गा ओसार्ने अर्को जोखिममा छ चरौदी बैरिंग लगातार क्षेत्र अहरों को बड़ी जोखिमयुक्त क्षेत्र हो राज भाँसों त्रिवन नदी त्रिशूली नदी बाुंगा बालुआ नि प्रमुख कारण रहे राज त्रिशूल नदी झर्ना बनाया सड़क राजने संभावना बढ़ाई हो मोगलिनदि नौ बीसम एक्सीवटा य्रामीण सड़क रह चार दिन देखि अबिरल वर्षा चितोवन में बाढ़ी पहरो को त्रास अज हटे चितोवन को कबीलास चार स्थित पृथ्वी राजो दिवस पहरो जाऊसम सवारी आवागमन अवरुद्ध हुन पुगेको थियो सत्र किलो भन्ने स्थानमा दिउँसो पहिरो खसेपछि काठमाडौँ जाने र चितवनभित्र नै सवारी साधन सम्म सडकमै रोकिएका थिए जिल्ला प्रहरी कार्यले चितवनले पहिरो हटाएर एकतर्फी रूपमा यातायात सुचारू गरिएको जनाएको छ यसअघि बिहिबार शक्तिखरमा पहिरोले पुएर एक गर्भवती महिलाको मृत्यु भएको थियो भने एक पुरुषको खोलाले बगाएर ज्यान गएको थियो खेत में काम करे शक्तिखोर दुई राजकीस वर्ष रेणुका चेपांग को पहरोले पुरे मृत्यु खोला बगा बेपत्ता भैया शक्तिखोर आठ का वर्षीय मर्चुंगा चेपांग को सब हिजो फेला पड़े जिला चितवनले जनाएको छ रत्नगर पाँच बाघमाराको रमाइलो बस्तीका बाढी पीडितलाई बछुली तिनमा रहेको मालपुर माविमा राखिएको छ बुढी राततिर खगेरी खोलामा आएको बाढीले बाघमारामा रहेको सुकुम्बासी बस्ती डुबानमा परेपछि उनीहरूलाई विद्यालयमा राखिएको हो बाढीका कारण ती सबै घरधुरी प्रभावित भएपछि दैविक प्रकोप उद्धार समिति बछुलीले उनीहरूलाई विद्यालयमा लगेर आश्रय दिएको हो एक्काइस घर परिवारमा त्रियासी जनसङ्ख्या भए पनि जना मात्रै विद्यालयमा आश्रय लिएर बसेका छन् बाँकी आफन्तको घरमा गएर बसेको बचेरी गाविसका सचिव तेजेन्द्रनाथ लामिछानेले जानकारी दिनुभयो आश्रय लिएर बसेकाहरूलाई बाघमारा मध्यवर्ती सामुदायिक वनले खानपिनको व्यवस्था मिलाएको छ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 उहाँले बाढी घरमा पसेपछि रहेका अन्नपात लता कपडामा क्षति पुगेको जानकारी दिनुभएको छोला र बुढी राप्ती खोलाको दोभाङ किनारमा रहेको छ यसबीच बाढी प्रभावित सुकुम्बासी बस्तीको जिल्ला विपद व्यवस्थापन समितिको टोलीले हिजो इस स्थलगत अनुगमन गरेको छ निमित्त प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल जिल्ला विकास समितिका सूचना अधिकारी एवं समितिका फोकल पर्सन बलराम लोइटे र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि नेपाल प्रहरी सशस्त्र प्रहरीले अवलोकन गरेको हो बस्तीको अवलोकनपछि निमित्त प्रमुख जिल्लाधिकारी गेलालले पीडितहरूलाई राहतको बन्दोबस्त गरिने आश्वासन दिनुभएको छ यसबीच रत्नगर पाँच बाघमारामा रहेको सुकुम्बासी बस्तीमा बाढी पसेपछि दुईजना क्रियापुत्रीको विजो भएको छ श्रीमानको मृत्युपछि श्रीमती रेणुका कुमार र छोरा जितेन्द्र कुमार क्रिया बसेका छन् भरतपुर ज्ञपुरीमा भाडामा बस्दै आएका उनीहरूलाई त्यहाँ क्रिया बस्नु नदिएपछि भाइको घरमा आएर क्रिया बसेका थिए कसैसँग नछोई क्रिया बस्नुपर्ने हो बाढी आएपछि हामीलाई समस्या भयो रेणुकाले भन्नुभयो बाढीले गर्दा राम्ररी श्रीमानको क्रिया पनि गर्न पाइएन बाढीकै कारण आफहरूको बिजोग भएको भन्दै उहाँले उपयुक्त वातावरण मिलाउन समेत आग्रहसमेत गर्नुभएको छ उता परिवेश उनको शक्तिखोरमा बाढी र पहिरोबाट ज्यान गुमाएका दुईजनाको परिवारलाई हिजो राहत वितरण गरिएको छ केतमा काम गरिरहेकी शक्तिखोर दुई राजवनकी 22 वर्षीय रेणुका चेपाङको पहिरोले पुऱ्यो शक्तिखोर आठका चालिस वर्षीय मर्चुङ्गा चेपाङको खोलाले बगाएर ज्यान गएको थियो अविरल वर्षाका कारण चितवनका माछा पोखरीमा क्षति पुगेको छ नेपाल मत्स्य व्यवसाय सङ्घ चितवनले दिएको जानकारी अनुसार गुन्जनगर तीनमा दस विघा क्षेत्र पार्वतीपुरसम्म तीन विघा पिप्लेमा एक विघा माडीमा दुई विघा क्षेत्रमा रहेका माछा पोखरीमा क्षति पुर्याएको छ संका अध्यक्ष जोगिन्द्र महतोले माछा पालनको केन्द्र बन्द गएको जिल्लामा माछा पोखरीमा पुगेको क्षतिले कृषकहरू मारमा परेको बताउनु भयो गत वर्ष मात्र एक सय पच्चिस हेक्टर जलाशय क्षेत्र माछा पालनका लागि थप भएको थियो पूर्वी चितवनको वीरेन्द्रनगरबाट ठुलो परिमाणमा घरेलु मदिरा बनाउन प्रयोग गर्ने कच्चा पदार्थ बरामद गरिएको छ वरेन्द्रनगर गावि छ नम्बर चारका धर्मराज बुर्लाकटीको घरमा लुकाई राखेको बस्तामा छ किलो कच्चा पदार्थ प्रहरीले नियन्त्रणमा लिएको हो आधारमा छापा मार्दा सो परिमाणको कच्चा पदार्थ फेला पारेको प्रहरीहरूले सुनाएको छ घरेलु मदिरा बनाउन प्रयोग गर्ने कच्चा पदार्थ सहित प्रयोग गर्ने मेसिन एक थान र केही भाँडाकुँडा पनि बरामद गरिएको इलाका प्रहरी कार्यालय भण्डारका प्रहरी निरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो तथा <दुण> बाल श्रम न्यूनीकरण कार्यक्रम अन्तर्गत रत्नग्रह नम्बर एक निपणी स्थित ओमशान्ति राष्ट्रिय प्राथमिक विद्यालयमा विगत चार वर्षदेखि घरेलु श्रमिक रूपमा कार्यरत एक बालिकालाई पारिवारिक पुनर् एकीकरण एक गरिएको छ रत्नगर उद्योग वाणिज्य सङ्घले ती बालिकालाई पुनर् एकीकरण गरी आय आर्जनका लागि दुईवटा बाख्रा सहयोग गर्नुका साथै शैक्षिक सामग्री पनि सहयोग गरेको छ बालमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत परिवारको आर्थिक अवस्थाको कारणले सानै उमेरदेखि घरेलु श्रममा लागेका बालिकालाई श्रमबाट छुट्याई परिवारको जिम्मा लगाइएको सङ्घले जनाएको छ जिल्ला कारागार चितवनमा रहेका महिला बन्दी मध्ये धेरैमा प्रसुति सम्बन्धी रोगको समस्या देखिएको छ शा। चिकित्सक श्रीमती सङ्घ चितवनले शुक्रबार हिजो आयोजना गरेको महिला बंदी कैदीको स्वास्थ्य परीक्षणका क्रममा यस्तो भेटिएको हो कारागारमा रहेका उनपचासजना महिला कैदी बन्दी मध्ये जनामा यो रोगको समस्या देखिएको हो अन्यमा भने घाँटी र छातीको समस्या रहेको भेटिएको छ अब पालु अर्पण जनावाजको अर्पण जन आवाजमा हाम्रो प्रश्न छ बाढी पहिरोबाट धनझनको क्षति कम गर्न को बढी जिम्मेवार हुनुपर्ला ए स्वयं व्यक्ति सरकार र सिंह दुबई अर्पण जन आवाज में ती मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर एपरी एक स्पेशलएल पोल टाइप गरी, आफुले लागे को उत्तर ए बी वा सी टाइप गरी चौवालीस पचपन्न वैंतालीस पचपन्न में पठाउन सकू अर्पण जन आवाज को मत परिणाम हरेक साझा पांच बजे अर्पण बुलेटिन प्रस्तुत करने पालो ट्राफिक खबरको यति बेला नारायणगढा बिघ्न सडक खण्ड खुला छ त्यसै गरी नानगढ मुगलिन मुगलिन काठमाडौँ मुगलिन दमलीपोख र नारण परासी बुटो सडक खण्ड पनि खुल्ला छन्सट्ठी सात सय त्रिचालिस मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम बत्तीस डिग्री सेल्सियस र न्यूनतम तापक्रम बाइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले सुनाएको छ अहिले बिहानी पक्क आकाश खुले पनि दिउँसो भने पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम रिसोप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ मौसम सम्बन्धी जानकारी सँगै आजको लागि बिहान सात बजेको अर्पण स्थानीय समाचार सकियो ध्रुवराज ख चाहन्छु नमस्कार यस अर्पण स्थानीय